दोस्रो महाधिवेशन फोहरा दरबारमा दुई हजार चौध जेठ 25 पच्चिससम्म नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन सम्पन्न भएको जसमा बनारस युनिटका तर्फबाट तारानाथ शर्मा र मैले प्रतिनिधिको रूपमा भाग लिएका थियौँ महाधिवेशन काठमाडौँको फोहरा दरबारमा भएको थियो यो दरबार राजदरबार अगाडि रहेको थियो अहिले त त्यो दरबार खण्डित भइसकेको छ त्यो फोहरा दरबार दामोदर शमशेरको थियो जसले दुई सालको काण्डमा खलनायकको भूमिका खेलेका थिए यिनै दामोदर शमशेरको दरबारमा हाम्रो महाधिवेशन भएको थियो त्यसबेला पनि पार्टी महाधिवेशनमा प्रतिनिधि कम उपस्थित किन भए भन्ने कुरा प्रतिनिधि कमरेडहरूबीच गाईगुई चलेको थियो यसमा रायमाझी र दरबारको षड्यन्त्रको खेल थियो रायमाझीको आचरणका कारण उनलाई मानिसहरूले शङ्काको दृष्टिले हेरेका थिए हामी तल हलमा महाधिवेशन सञ्चालन गरिरहेका थियौँ हलको माथि बाल्कुलीमा नचिनेका तिन चारजना मान्छे आएर बसेका छन् भन्ने गाईगुई चलेपछि हलमा ठूलो हल्ला भयो अनि ती नचिनेका व्यक्तिहरू लुसुक्क निस्केर गए ती मान्छेले टेप रेकर्डर पनि लिएर आएका थिए सायद उनीहरूले महाधिवेशनका सबै कुरा टेप गरी दरबार पुर्याउने योजना राखेका थिए महाधिवेशनको उद्घाटन पार्टीका संस्थापक महामन्त्री पुष्पलालले झण्डा फहराएर गर्ने कार्यक्रम थियो हामी सबै फोहरा दरबारको हाताभित्र थियौँ फोहरा दरबारको हातामा हलको अगाडिपट्टिको खुल्ला ठाउँमा एउटा ठुलो बाँसको खाबामा अबिर र फुल राखी पार्टीको झन्डा बाँधेर झुन्ड्याइएको थियो पुष्पलालले डोरी तानेर झण्डा फहराउनेर हामी सबै ताली पिटेर दोस्रो महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम थियो हामी सबै उत्साहका साथ उभिरहेका थियौँ पुष्पलाल कार्यवाहक महामन्त्री डाक्टर रायमाझी शम्भुराम लगायत पार्टीका वरिष्ठ नेताहरू अगाडिको लहरमा हुनुहुन्थ्यो पुष्पलालले झण्डा फहराउन डोरी तान्नु तर झण्डाको पोको जति गर्दा पनि खुलेन त्यो घटनाले हामी सबैलाई खिन्न पार्यो दोस्रो महाधिवेशनमा पार्टी केन्द्र संस्थापन पक्षले परिवर्तन किन भन्ने एउटा पुस्तिका तयार पारेको थियो यो पुस्तिका डिपी अधिकारीले लेख्नुभएको रहेछ त्यो पुस्तिका महाधिवेशनमा निकै महत्त्वका साथ बाँडिएको थियो त्यो परिवर्तन किन भन्ने पुस्तकको मूल उद्देश्य पार्टीले सुरु सुरुका दिनहरूमा अवलम्बन गरेका नीतिहरूको तेजोबोध गर्नु खुइल्याउनु र विस्थापित गर्नु नै थियो यो निश्चय पनि हो प्रारम्भिक समयमा पार्टीका निर्णयहरूमा अपरिपक्वता देखिएको थियो यस्तो जहाँ पनि हुन्छ फेरि इतिहासलाई हेर्दा जहिले पनि सकारात्मक सोचबाट हेर्नुपर्छ होइन भने गौतम बुद्धलाई पनि आजको परिप्रेक्ष्यमा हेऱ्यो भने उनमा कमी कमजोरी देख्न सकिन्छ त्यसै गरी कालमाक्सलाई आजको परिवेशमा हेर्न कति नछुट्नुपर्ने कुरा छुटेका देखिएला नेपाल कम्युनिस्ट पार्टीको स्थापना पहिलो सम्मेलन र पहिलो महाधिवेशनलाई त्यस बेलाको समयको आँखाबाट हेर्नुपर्छ पार्टीको स्थापना कालतिर हाम्रो पार्टीमा भारतीय कम्युनिस्ट नेता रणदेवी र बङ्गाल पार्टीको प्रभाव देखिन्छ पार्टी भने पहिलो महाधिवेशनतिर चिनको क्रान्ति र माओ चेतुङको प्रभाव देखिन्छ पार्टीको स्थापनाकाल र प्रथम महाधिवेशन अर्थात् पुष्पलाल र मनमोहनको नेतृत्वको बखत पार्टी काममा विस्तार भएको थियो पार्टीमाथि प्रतिबन्ध लाग्यो भूमिगत काम गर्नुपर्ने अवस्था सृजना भयो यति विघ्न अप्ठ्यारा हुँदा पनि पार्टी निरन्तर विस्तार भइरहेको थियो यो उज्यालो पक्ष थियो सानो समूहले सुरु गरेको नेपाल कम्युनिस्ट पार्टी देशव्यापी भयो यसका हजारौं प्रतिबद्ध कार्यकर्ता जन्मिए नेपालको राजनैतिक क्षतिमा कम्युनिष्ट पार्टी छुट्टै पहिचान र हैसियत राख्ने पार्टी बन्यो यसलाई सानो उपलब्धि मान्न सकिन्न यसैलाई राईमाझी डरूफाले विस्थापित गर्न खोजिरहेको थियो पुष्पलाल मनमोहनको तेजोबद्ध गर्न खोजिरहेको थियो र नेपाल कम्युनिस्ट पार्टीलाई भलाद्मीहरूको पार्टी बनाउन खोजिरहेको थियो उनीहरूले राजासँग सम्वाद गर्ने सत्ताधारीहरूसँग उठफस गर्ने र पत्रकार सम्मेलन गर्ने पार्टी बनाउन लाग्न थाले परिवर्तन किन भन्ने पुस्तिकाको भित्री अभिप्राय यही थियो दोस्रो महाधिवेशनपछि पार्टी नेतृत्व कब्जा गरेपछि रायमाझी डरुफाहरूले जे गरिरहेको थियो त्यसलाई सैद्धान्तिकरण गर्न खोजेको थियो परिवर्तन किन भन्ने पुस्तिकाले हामीले यसको ठाडो विरोध गर्यौँ महाधिवेशनहरूले रायमाझी डरुफाले पेश गरेको परिवर्तन किन भन्ने पुस्तिकामाथि छलफल गर्न अस्वीकार गर्यो कम्युनिस्ट पार्टीको कोलकातामा भएको प्रथम सम्मेलन र पाटनमा भएको पहिलो महाधिवेशनलाई होच्याउन उनीहरूले उग्र वामपन्थी सङ्कीर्णतावादी पुरानो सोच भएको भन्थे उनीहरू जनवादको कार्यक्रमलाई फेर्न चाहन्थे गणतन्त्रको नारालाई परित्याग गरी संवैधानिक राजतन्त्र र रा बहुदलीय प्रजातन्त्र प्रजा अनि संविधानसभाको माग छाडी संसदमा भाग लिनुपर्छ भनिएको थियो पुष्पलालले महाधिवेशनमा कुनै छुट्टै आफ्नो दस्तावेज प्रस्तुत गर्नुभएको थिएन त्यसबेला पार्टीको मुखपत्रको नाम नवयुग थियो त्यसमा पुष्पलालको एउटा लामो लेख छापिएको थियो अधिवेशन सुरु भयो मन्त्रीको प्रतिवेदन लगायत सबै विषयमा छलफल गर्न ससाना समूह बनाइयो एउटा समूहको नेता म पनि थिएँ नरबहादुर कर्मचारी मार्फत मनमोहन अधिकारीले चिनबाट महाधिवेशनको नाममा पठाउनु भएको पत्र पढेर सुनाइयो त्यस पत्रमा उहाँले अहिले पनि दरबारी षड्यन्त्रबाट नै प्रमुख खतरा छ भनेर उल्लेख गर्नुभएको थियो मनमोहनजीको पत्रले हलको वातावरण तताइदियो सारा हलले ताली पिटेर पत्रको स्वागत गर्यो सुविख्यात कवि भूपी शेरचन महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो मनमोहनजीको पत्र सुन्नासाथ उहाँले तत्काल प्रतिक्रिया जनाउनुभयो भाई। बिरामी भएर चीनमा औषधि गराइरहेका मनमोहनले सुस्पष्टका सोचका साथ हामीलाई बाटो देखाउनु छ महाधिवेशनमा गणतन्त्रको विषयमा चर्को विवाद हुन्थ्यो रायमाझीहरूको भनाइ संवैधानिक बाटोबाट हिँड्नुपर्छ संसदको चुनावतिर लाग्नुपर्छ पार्टीका गतिविधि शान्तिपूर्ण तवरले अगाडि बढाउनुपर्छ भन्ने थियो यस्ता कुरोलाई उठाइ रायमाझी पक्षदरले गणतन्त्र र संविधानसभाको विरोध गरे महाधिवेशनले यस्तो चिन्तनलाई ठाडै लत्याइदियो पार्टीले गणतन्त्रको नारा सुरक्षित राख्दै तत्काल संविधानसभाका लागि सङ्घर्ष गर्ने संक्षिप्त प्रस्ताव महाधिवेशनबाट पारित भयो यो प्रस्ताव पुष्पलालले त्यही महाधिवेशनका बेला तयार पारी पेश गर्नुभएको थियो मैं भी पुष्पलाल को प्रस्ताव को पक्ष में मत दिए प्रस्ताव अत्यधिक बहुमत ले पारित भो रायमाझी डरुफा को प्रस्ताव पराजित भो दोसों महाधिवेशन में एवं अर्क स्थिति को सृजना भारधिवेशन ने रायमाझी डरुफा को राजनीतिक चिंतन ऐडें अस्वीकार करें तर केन्द्रीय समिति में चुनीदा रायमाझी पक्षदर धीरे चुनिएशरजंग रायमाझी पुष्पलाल तुलसीलाल डीपी अमर शाह शंबुराम श्रेष्ठ हिंगमत सिंह कृष्णराज वर्मा मोहन विक्रम सिंह अरविंद पीएन राणा पीबी मल्ल कमलराज रेग्मी केदार उपाध्याय कृष्ण प्रसाद शर्मा अधिकारी र मधुसिंह केन्द्रीय समितिमा निर्वाचित हुनुभयो केन्द्रीय समितिमा रायमाझी पक्षधर व्यक्तिहरू धेरै चुनिएकाले रायमाझी महामन्त्रीमा निर्वाचित भए पुष्पल्लालले पाँच भोट पाउनुभयो भने रायमाझीले एघार भोट पाए प्रथम महाधिवेशनमा निर्वाचित महामन्त्री मनमोहन अधिकारीले नयाँ केन्द्रीय समितिमा राखिएन पहिलो महाधिवेशनबाट पोलिट ब्युरोमा चुनिएका शैलेन्द्र कुमार उपाध्याय केन्द्रीय कमिटिमा चुनिएका गोपाल प्रसाई धनुषचन्द्र गौतम नरबहादुर कर्मचारी र महेश उपाध्याय दोस्रो महाधिवेशनबाट केन्द्रीय कमिटिमा चुनिनु केन्द्रीय कमिटी र पोलिट ब्युरोमा रायमाझीको वर्षस्व भयो जसको कार्यक्रम पारित भयो उही अल्पमतमा पर्यो कस्तो अनौठो स्थिति महाधिवेशनमा गणतन्त्रको लक्ष्य राखेर संविधानसभाको माग राख्ने दस्तावेज पारित भयो तर यी दुवै कुराको सार्वजनिक रूपमै विरोध गर्नेहरूको बहुमत भएको केन्द्रीय कमिटी छानियो महाधिवेशनबाट फर्कदा स्थिति यस्तै बन्यो अब रायमाझी डरुफा दोस्रो महाधिवेशनको निर्णयप्रति वफादार भएर काम गर्नुको सट्टा आफ्नै पुराना कुरामा लाग्यो फलस्वरूप पार्टीमा कहिले सुचारू रूपले काम भएन कहिले उत्तर गण्डकले सम्बन्ध विच्छेद गर्ने त कहिले मध्य गण्डकले सम्बन्ध विच्छेद गर्ने यस्तो गडबडीको स्थिति बनिरह्यो चारैतिर अव्यवस्था देखिन थाल्यो विराटनगरको राजनीति दुई हजार पन्ध्र दोस्रो महाधिवेशनको समयमा मैले बनारसको हिन्दू विश्वविद्यालयबाट बिए उत्तीर्ण गरिसकेको थिएँ अब अघि बढ्ने घरको स्थिति थिएन बुबा ढाक्रे भइसक्नु भएको थियो म विराटनगर फर्केँ त्यसपछि मैले विराटनगरमा बसेर पुरै तनमन दिएर पार्टीमा काम गर्ने अठोट गरिसकेको थिएँ म पार्टीको पूर्णकालीन कार्यकर्ता भनेँ त्यस्ताका मोरङ र सुनसरी जिल्ला छुट्टिएको स्थान थिएन एउटै मोरङ थियो मैले माथि नै उल्लेख गरिसकेको छु बनारस पढ्दा पनि बिदाका मेला मैले मोरङको पार्टीको सम्पर्कमा बसेर काम गर्ने गरेको थिएँ मोरङका जिल्ला र विराटनगर नगर, नगर कमिटीका प्रमुख नेताहरूसँग मेरो राम्रो सम्बन्ध थियो विक्रमसम्म दुई हजार नौ सालतिरको कुरा हो मोरङका यातायात व्यवसायहरूले सङ्गठन बनाउने कुरा आयो अहिले जुन मोरङ यातायात सङ्गठन छ त्यसको सुरुवात वा पहिलो संगठन मोरङ यातायात संगठन नै हो त्यस सङ्गठनको महाधिवेशनमा म पुरै खटिएको थिएँ महामन्त्रीका तर्फबाट पेस गरिने प्रतिवेदन मैले लेखे। बयलगाडा र रिक्सा चलाउनेहरूको संगठन बनाउने कुरा आयो एकजना बुढो मास्टरबाजे हुनुहुन्थ्यो उहाँ दर वा भएका कम्युनिस्ट हुनुहुन्थ्यो बयलगाडा रिक्सा चलाउनेहरूको उहाँ प्रमुख हुनुहुन्थ्यो उहाँको सङ्गठनको प्रतिवेदन तयार पार्न मैले सहयोग गरेको थिएँ विद्यार्थीकालमा मोरङ पार्टीमा घुलमिल र परिचित भएकाले पढाइसकेर विराटनगर आउँदा त्यहाँको पार्टीमा काम गर्न मलाई कुनै गाह्रो परेन चाँडै जिल्ला कमिटीमा चुने र दिलो ज्यान दिएर काम गर्न सुरु गरे 2007 हजार सात सालको क्रान्तिबाट जनताले पाएको संविधान सभा पहिले राजा त्रिभुवन र रा त्यसपछि राजा महेन्द्रले विभिन्न परिपञ्चना गरी टार्दै गए त्रिभुवनको मृत्युपछि महेन्द्र राजा भए उनले छिटो छिटो मन्त्रीमण्डल फेर्न थाले कुनै पनि मन्त्रीमण्डललाई एक वर्ष पनि टिक्न दिएन पार्टी पार्टी लडाउने पार्टीभित्र नेताहरूमा फुट पार्ने र प्रधानमन्त्री मन्त्री पद देखाएर नेताहरूलाई लोभ्याउने काम गरे दरबार विभिन्न छलछाम र षडयन्त्र गरी सम्पूर्ण अधिकार आफ्नो हातमा लिन चाहन्थ्यो एउटा प्रतिनिधिमण्डल विघटन गरी नयाँ मन्त्रीमण्डल बनाउनु अघि बिचमा केही दिन सुनियोजित रूपमा समय राखिरहेको थियो त्यसै बेला सेना प्रशासन सम्बन्धी अधिकारीहरू राजदरबारमा केन्द्रित गर्दै लगिन्थ्यो दुई सालको निर्वाचनमा विजयी नेपाली काङ्ग्रेसलाई सरकार गठन गर्न दिन अनावश्यक विलम्ब गरियो महेन्द्रले आफूप्रति पूर्ण वफादार र सबै अधिकार आफूमा निहित भएको सैनिक ऐन जारी गरेपछि मात्र मन्त्रीमण्डल बनाए नेपाल लोक्प्रीया लोक्प्रीया भारत नेपालमा लोकप्रिय सरकार लोकप्रिय नेताको नेतृत्व र राजनीतिक स्थिरता चाहँदैनथ्यो भारतप्रति आश्रित कमजोर सरकार रहोस् भन्ने चाहन्थ्यो यस्तो दरबार र भारतको खेलचली रहन्थ्यो दुई हजार सालको क्रान्तिको नेतृत्व गर्ने नेपाली काङ्ग्रेसको देशभित्र र बाहिर प्रतिष्ठा थियो नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दुई वर्षमै प्रतिबन्ध लगाइएको थियो त्यसबेलासम्म कम्युनिस्ट वाम शक्ति राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने क्षमतामा पुगेको थिएन दुई सालको क्रान्तिको म्यान्डेटलाई दृढतापूर्वक लिएर नेपाली काङ्ग्रेस अघि बढेको भए त्यसैवखत नेपालमा संविधानसभाको निर्वाचन हुन्थ्यो त्यसवकत सक्ताको केन्द्रबिन्दु र जनताको आस्थाको केन्द्रमा रहेको नेपाली कांग्रेस आफ्नै घरको विग्रहमा फँस्यो मातृका र बिपी दाजुभाइको झगडा सुरु भयो नेपाली काङ्ग्रेसको फुटबल दरबार र भारतले खेल्ने मौका पाए इतिहासले दिएको जिम्मेवारी निर्वाह गर्दै आफ्नो हैसियत अनुसारको प्रभावकारी भूमिका खेल्नुको साटो काङ्ग्रेसका विभिन्न गुटहरूले सत्ता र समर्थन जुटाउन दरबार र भारतसँग एकपछि अर्को सम्झौता गर्दै गए फलस्वरूप दरबारले फाइदा लुट्दै गयो संविधानसभा निर्वाचन हुन सक्दैन भनी टङ्कप्रसाद आचार्यको मुखबाट बोल्न लगाइयो उहाँ जस्तो ऐतिहासिक व्यक्तित्वले प्रधानमन्त्री पदको लोभमा त्यो पनि बोल्नुभयो राजाको आँखामा पर्नका लागि ऋषिकेश शाहले एउटा म्यानमा दुईवटा तरबार रहन सक्दैनन् एउटा देशमा दुई, देश दुई सार्वभौम शक्ति हुन सक्दैन भनी संविधानसभाको विरोध गरे बिपी कोइरेलाले त्यसबेला आँटेर संविधानसभाको विरोध गर्ने प्रधानमन्त्री टङ्कप्रसाद आचार्य विरुद्ध सर्वोच्चमा मुद्दा दिनुभयो पछि बिपीले मेरो रुचि गुलाबको सुगन्ध हो नाम गुलाब दिए पनि हुन्छ सुलाप दिए पनि हुन्छ भनी संविधान सभाको मुद्दा छन्नुभयो यसरी 2007 हजार सात सालको क्रान्तिबाट जनताले संविधान निर्माण गर्न पाएको अधिकार खोज्न राजा महेन्द्र सफल भए केही आफ्ना केही काङ्ग्रेसकार केही द्वै चरित्रका मानिस संविधान मस्यौदा आयोग गठन गरे भगवती प्रसाद सिम्मको अध्यक्षतामा रामराज पन्त सूर्यप्रसाद उपाध्याय रणधीर सुब्बा सदस्य र होराप्रसाद जोशी सदस्य सचिव रहेको पाँच सदस्य संविधान मस्यौदा आयोग गठन गरियो संविधान मस्यौदा तयार गर्नमा सल्लाह दिन पनि बेलायती संवैधानिक विज्ञ सर आइभर जेनिङ्स आएका थिए धारा पचपन्न जस्तो निरङ्कु स्वेच्छाचारी अधिकार राजामा निहित गरी नेपाल अधिराज्यको संविधान दुई हजार पन्ध्र जारी भयो दुई साल फागुन एक गति बसन्त पञ्चमीको दिन पारेर संविधान जारी भयो संविधान जारी भएको सात दिनपछि फागुन सात गतिदेखि महानिर्वाचन सुरु भयो यो चुनाव कहिले गर्न ठिक हुन्छ भनी भूपाल मानसिंह कार्केलाई देशभरिको राजनीतिक अवस्था अध्ययन गर्न राजा महेन्द्रले लगाएका थिए त्यसबेला भूपालमान सिंह कार्की मन्त्री थिए देशभरको रिपोर्टले कुनै पार्टीको बहुमत आउँदैन भन्ने कुराबाट आफू विश्वस्त भएपछि मात्र राजा महेन्द्रले निर्वाचनको मिति तोकेका थिए चुनावमा नेपाली काङ्ग्रेसले चौहत्तर स्थानमा विजयी भई प्रतिनिधिसभामा दुई तिहाई स्थान पाएपछि दरबारलाई गलत रिपोर्ट दियो भनेर भूपालमान सिंह कार्की दरबारबाट फालिएका थिए 2015 हजार पन्ध्र सालको चुनावमा देशमा कुल एक सय नौवटा निर्वाचन क्षेत्र बनाइएको थियो मोरङ जिल्लामा एकतिस बत्तिस र तेत्तिस गरी तीन निर्वाचन क्षेत्र बन्यो 31 नम्बर क्षेत्रमा हाम्रो पार्टीका तर्फबाट तत्कालीन जिल्ला सचिव हरिहर उपाध्याय उम्मेदवार हुनुभयो भा। काङ्ग्रेसबाट चौतुलाल राजवंशी र स्वतन्त्र उम्मेद्वारका रूपमा नगेन्द्र प्रसाद रिजाल हुनुभयो नगेन्द्र प्रसाद रिजाल पछि पञ्चायतकालमा प्रधानमन्त्री हुनुभयो बत्तीस नम्बर क्षेत्रमा विश्वेश्वर प्रसाद कोइराला तेत्तिसमा हाम्रो पार्टीका तर्फबाट दिव्य प्रसाद आचार्य र काङ्ग्रेसका तर्फबाट एकजना चौधरी उम्मेदवार भए बत्तीस नम्बरमा उम्मेद्वारका विषयमा ठूलो समस्या आयो मेरो दृष्टिकोण त्यहाँ बिपी कोइरालालाई समर्थन गर्नुपर्छ भन्ने थियो त्यही कुरा मैले जिल्ला कमिटीको बैठकमा राखेँ धेरै साथीहरूको मेरो जस्तै राय थियो सुरुमै बिपीलाई समर्थन नगरौँ राधाप्रसाद घिमिरेको नाम प्रस्ताव गरौँ भन्ने सल्लाह भयो र हामीले काङ्ग्रेससँग अरू सिटमा समर्थन लिन बार्गेनिङ गर्ने सोचबाट राधाप्रसाद घिमिरेलाई उम्मेदवार घोषणा गऱ्यौँ तर बिपीलाई नै समर्थन गर्नुपर्छ भनेर जिल्ला कमिटीले निर्णय गरेको थियो यहाँ शैलेन्द्र कुमारले खेल गर्नुभयो उहाँ त्यसअघि नै कम्युनिस्ट पार्टी छोडेर स्वतन्त्र बस्नुभएको थियो पछि मोरङ जिल्लाका हरिहर उपाध्याय महेश उपाध्याय नैनालाल बोहरा र मिल्स एरियाका पुराना कमरेडहरूलाई लिएर नवीन विचार नामक संस्था खोल्नुभएको थियो यी कमरेडहरू शैलेन्द्र कुमार उपाध्यायका पक्षधर थिएनन् वास्तविक कुरा के थियो भने रायमाझी डरुफा हाबी भएको पार्टी नेतृत्वको दक्षिणपन्टी रुझान र आबुसँग असहमत हुनेलाई पाखा लगाउने अनि आफ्ना कुरा मान्नेहरूलाई मात्र जिल्ला नेतृत्वमा हाबी गराउने प्रवृत्तिले गर्दा ती साथीहरूले उकुस मुकुस अनुभव गरिरहेका थिए अब के गर्ने भनेर उनीहरूले बाटो खोजिरहेका थिए शैलेन्द्र कुमार उपाध्यायले विराटनगरमा घर बनाउनु भएको थियो उहाँको सबैसँग घोलबिल गर्न सक्ने स्वभाव थियो र विराटनगरमा सदैसो भेट हुने हुँदा यी साथीहरू उहाँप्रति आकर्षित भए र नवीन विचार खोल्न सहमत भएका थिए स्टालिनवादी विचारको विरोधमा युगोसलाई टिटोको विचारसँग नजिक अनुभव गरी कम्युनिष्ट आन्दोलनमा नयाँ विचार ल्याएको उहाँहरूको धारणा थियो तर त्यो विचार धेरै दिन टिक्न सकेन शैलेन्द्र कुमार उपाध्याय कम्युनिष्ट आन्दोलनबाट अझ टाढिनु भयो भने मोरङ जिल्लाका सबै साथीहरू फर्केर पार्टीमा आउनुभयो हामीले दुई हजार पन्ध्र सालको निर्वाचनमा बत्तीस नम्बर क्षेत्रबाट के गर्ने भनेर छलफल चलाइरहेका बेला शैलेन्द्र कुमार उपाध्याय काठमाडौँ जानुभएछ उहाँ डाक्टर अवध समर्थन गर्दै हुनुहुन्थ्यो डाक्टर रायमाझिर र डिपी अधिकारीलाई उहाँले के के भन्नुभएछ त्यसपछि बत्तीस नम्बर क्षेत्रबाट पार्टीले डाक्टर अवध समर्थन गर्ने निर्णय गर्यो डाक्टर अवध स्वतन्त्र उम्मेदवार थिए उनलाई मातृका प्रसाद कोरेराले उठाएको चर्चा चलेको थियो डाक्टर अवधनारायणलाई समर्थन गर्ने पार्टी केन्द्रको निर्णयको हामीले पार्टीभित्र विरोध गर्यौँ र त्यसलाई सच्याउन केन्द्रलाई धेरै आग्रह गर्यौँ हाम्रो कुराको कुनै सुनवाई नै भएन यसले हामीलाई खिन्न बनायो गल्ती भयो जस्तो लाग्यो मलाई मोरङ जिल्ला कमिटीले एकतिस नम्बर क्षेत्रको चुनाव प्रचार समितिको प्रमुख बनायो त्यस क्षेत्रका उम्मेद्वार हरिहर उपाध्याय र म निर्वाचन प्रचारमा अघि बढ्यो हाम्रो जोडी खुब मिलेको थियो मोरङको 31 क्षेत्र विराटनगर पूर्वको सिङ्गाही नदीदेखि पूर्व झापाको सिमानासम्म र माथि उर्लाबारीदेखि दक्षिणमा भारतको सिमानासम्म थियो अहिलेको जस्तो बाटोघाटो त्यसबेला थिएन कहीँ कतै साइकल चलाउन सकिन्नथ्यो हामी बढी पैदल नै हेर्थ्यौँ हरिहरजीले प्रचारका लागि एउटा थोत्रो जीप ल्याउनु भएको थियो धेरै क्षेत्र जङ्गल पर्थ्यो एउटा गाउँबाट अर्को गाउँमा गयो त्यहीँ बस्यो अनि बेलुकी घोर बैठक गर्यो गाउँघरमा जाडोयाममा बेलुकी खाना खाइसकेपछि टोलमा काठ पतिङ्ग र पराल राखेर आगो बालिन्छ सबै त्यहाँ आगो ताप्न बस्छन् त्यहाँ गफगाप गरिन्छ त्यसै मौका सोपे गाउँले दाजु भाइ दिदीबहिनीलाई आफ्नो कुरा भनिन्छ त्यसलाई घुर बैठक भनिन्छ हामीले त्यही मौका पारेर किसानहरूलाई कुरा बताउने सम्झाउने र कुराकानी गर्यौँ एक रात एउटा गाउँमा बस्थ्यौँ भने अर्को दिन अर्कै गाउँमा जान्थ्यौँ त्यसक्रममा मैले किसान कमरेडहरूसँग घनिष्ठ सम्बन्ध बनाउन पाएको थिएँ त्यसमध्ये एकजना ब्रह्मलाल चौधरी हुनुहुन्थ्यो ब्रह्मलाल चौधरी मबन्द उमेरले जेठा बडो लगनशील र उत्साही व्यक्ति हुनुहुन्थ्यो त्यस्ताका मोरङ जिल्ला कमिटीमा दुई जना होनहार थारू युवा नेताहरू देखिनु भएको थियो लक्ष्मण चौधरी र कुलदीप पेसकर हामी यसरी गाउँमा केही दिन प्रचार प्रसार गर्ने र विराटनगर आउने गर्थ्यौँ विराटनगर केही दिन बस्यो केन्द्रको हालखबर बुझ्यो र जिल्ला कमिटीबाट आवश्यक निर्देशन लिएर फेरि आफ्नै क्षेत्रमा गयो यसरी मैले मोरङको एकतिस नम्बर क्षेत्रका प्राय सबैजसो प्रमुख गाउँ घुमि प्रचार गरेको थिएँ मोरङको एकतिस नम्बरमा पुग्दा नबिर्सने घटना भएको छ एक दिन बिहानै विराटनगर जानु पर्यो भनेर म मधुबलाबाट हिँडेँ त्यहाँका कमरेडहरूले मलाई कोही साथी पठाइदिनु हुन्छ कि भनेर सोध्नुभएको थियो पर्दैन जङ्गलको छोटो बाटो सधैँ छ त्यहीँ छोटो बाटो जान्छु भनेर म एक्लै हिँडेँ दुई तिन घन्टा हिँडेपछि त जङ्गलको बिचमा पुगेछु त्यहाँ एउटा चौबाटो आयो अब कता जाने तराईको जङ्गलमा पूर्व पश्चिम उत्तर वा दक्षिण केही थाहा हुँदैन थियो अनुमानका भरमा म एउटा बाटोबाट हिँड्न थालेँ एका बिहान हिँडेको मान्छे चार पाँच घन्टा भयो कहीँ कतै देखिँदैन जङ्गल मात्र कोही मान्छे भेटिँदैन तैपनि म हिँडिरहेको थिएँ केहीबेर हिँडेपछि बल्ल तल्ल एकजना मान्छे भेटेँ मैले आफू विराटनगर जान हिँडेको तर बाटो बिराएको कुरा बताएँ ती मान्छेले तिमीले बाटो बिराए तिमीले हिँडेको बाटो त अति नै बाघ लाग्ने बाटो अब यो बाटो जाऊ भनेर अर्कै बाटो देखाए त्यो बाटो केहीबेर हिँडेपछि अस्ताउने बेलाको रातो घाम देखियो अझै गाउँघर र मान्छे केही देखिँदैन त्यसपछि त मलाई डर लाग्न थाल्यो अलिबेर हिँडेपछि एउटा टिर्लिङ टिर्लिङ घन्टीको आवाज सुने नजिकै पुगेपछि थाहा भयो कि सूर्य अस्ताउने बेला भएको रहेछ केही गोठालाहरू आफ्ना वस्तुभाव लिएर घर फर्किँदै रहेछन् तिनै गाईवस्तुको घाँटीमा बाँधेको घन्टी पो बजेको रहेछ पश्चिम दक्षिण जानुपर्ने मानिस म दिनभरि हिँडेर पूर्व पो पुगेछु म त्यस दिन तिनै गोठालाहरूसँग गाउँमा बसेर भोलिपल्ट विराटनगर आएँ तराईको जङ्गलमा एक्लै हिँड्दा हराइने रहेछ एक्लै हिँड्न नहुने रहेछ भन्ने लाग्यो त्यस्तै अर्को दिन म गाउँबाट आइरहेको थिएँ एउटा ठुलो गोमन सर्पले लखेट्न थाल्यो सर्पले लखेट्दा बाङ्गो टिङ्गो हिँड्नुपर्छ भन्ने बुढापाका कुरा मैले सुनेको थिएँ म बाङ्गो टिङ्गो दौड्न थालेँ सर्पत फँडा उठाएर चिप्लेर लखेट्न थाल्यो कस्तो सुस्थ सुस्थ आउँदो रहेछ तर डर डरलाग्दो प्रकारले लखेट्ने रहेछ त्यो घटना सम्झँदा अझै पनि जीव शिरिङ्ग भएर आउँछ 2015 हजार पन्ध्र सालको आम निर्वाचन चरणबद्ध रूपमा भएको थियो मोरङको चुनाव सकियो त्यसबेलाका पार्टी पोलिट सदस्य कमर शाहले तपाईँ रौतहटको चुनावमा सघाउन जानुहोस् भनेकाले मोरङ एकतिस नम्बरको चुनाव सकिएपछि म रौतहटको निर्वाचनमा पार्टीलाई सहयोग गर्न गएँ रौतहटमा पनि अडचालिस उन्चास र पचास गरी तिनै निर्वाचन क्षेत्र थिए रौतहड जिल्लाका ने नेता विष्णुबहादुर महानन्दर हुनुहुन्थ्यो उहाँले मलाई लीलाराम उपाध्यायको साथ लगाइदिनु भयो लालाजी कर्मठ र लगनशील किसान नेता हुनुहुन्थ्यो पछि उहाँको पक्षघातबाट मृत्यु भयो लालाजी र म एक एकवटा साइकल चढेर गाउँ जान्थ्यौँ त्यहीँ बस्थ्यौँ कम्युनिस्ट पार्टीका लागि भोट माग्थ्यौँ रौतहड जिल्लाका गाउँ गाउँमा गएर एक डेढ महिना प्रचार गर्दा मैले ज्यादै राम्रा अनुभव प्राप्त गरेँ त्यसबेला रौतहट जिल्लामा ठूलो संख्यामा किसानहरू सङ्गठित थिए उनीहरूको चेतना स्तर निकै बढेको थियो जागरूक र सहयोगी किसान कमरेडहरूमा क्रान्तिकारीता देखिन्थ्यो चुनाव प्रचारमा पनि निकै सहयोग हुने गर्थ्यो म रौतहटका गाउँ गाउँमा पुगेर किसान आन्दोलनका कथा सुन्थेँ त्यहाँ जमिनदार सामन्तसँग किसानका लडाइका कथा र तुलसीलाल अमात्यले रौतहटमा किसानहरूका बीचमा गरेको कामको मुरीमुरी प्रशंसा सुन्न पाइन्थ्यो क्रान्तिकारी किसानहरू तुलसीलालको नाम ज्यादै सम्मानका साथ लिने गर्थे उहाँले गरेका काम र उहाँको आनी बानीको निकै प्रशंसा गर्थे रौतहटमा किसानहरूले तुलसी लालको प्रशंसा गरेको सुन्दा मलाई लाग्थ्यो मानिसले राम्रो काम गर्नुपर्ने रहेछ असल काम गर्ने व्यक्तिलाई धेरै मानिसले सम्झिँदा रहेछन् र त्यस मानिसको सुवास पछिसम्म पनि फैलिरहदो रहेछ रौतहटका गाउँमा खानपिनको असाध्य दुःख थियो त्यहाँका मानिसको मुख्य आहारा नै अलुवा रहेछ अलुवा उसिनेर खानुस् वा पोलेर त्यसैबाट पेट भर्नुपर्ने बाध्यता रहेछ महिनादिनको बसाइमा मस्किलले चार पाँच छाक भात खान पाइयो होला रौतहटको जीवन अत्यन्तै कष्टकर लाग्यो मलाई एउटा किसानले एउटा जमिन देखाएर भने यस जमिनमा उब्जेको अलुवा बेचेर एउटा मान्छेले हात्ती किनेको थियो माटोमुनि पल्ने यो बाली अनुकूल हुँदा निकै फल्दो रहेछ एक बिगा जग्गाबाट निकालेको अलुवा बेचेर हात्ती किनेको भन्दा कति फलेस अनुमान गर्न सकिन्छ त्यसबगत त्यो जग्गा रौतहटका गाउँ चर्चाको विषय भएको रहेछ यस्तै रमाइला प्रसङ्ग र किसान आन्दोलनका कथाहरू सङ्घालेर म रौतहटबाट फर्किएँ त्यस समयमा बनाएका मित्रहरूको सम्झना अहिले पनि आइरहन्छ मेरा लागि खुसीको कुरा के थियो भने आफूले मेहनत गरेर चुनाव प्रचार गरेको रौतहटको तीन क्षेत्रमध्ये दुई क्षेत्रमा पार्टीले विजय प्राप्त गरेको थियो क्षेत्र नम्बर उन्चास र पचासमा हाम्रा पार्टीका उम्मेद्वारहरूले विजय प्राप्त गरेका थिए देशभरि हाम्रो पार्टीले चार सिटमा मात्र विजय प्राप्त गर्न सफल भएको थियो रौतहटबाट उम्मेद्वार शेखरमान र हरदाल महतोले जित्नु भएको थियो मेहनत गरेको फल पाएको अनुभूति भएर हामी निकै खुसी भएका थियौँ मुरङमा हाम्रो पार्टीको नराम्रो हार भयो हाम्रा उम्मेद्वार हरिहरर्जी पराजित हुनुभयो बत्तीस नम्बर क्षेत्रमा बिपीले जित्नुभयो उहाँका निकटतम प्रतिद्वन्दी दिलबहादुर श्रेष्ठ सानोबाबु थिए पछि पञ्चायतकालमा उनी गृहमन्त्री भए हाम्रो पार्टीले समर्थन गरेका डाक्टर अवन नारायण त धेरै पछि पर्नुभयो क्षेत्र नम्बर तेत्तिस धरानको चतराज चक्रहर घटीको क्षेत्र थियो यो क्षेत्र कम्युनिस्टहरूको बाहुल्य भएको क्षेत्र मानिन्थ्यो यहाँ सबैले कम्युनिस्टले जित्छ भन्थे हामीलाई पनि विश्वास थियो तर त्यहाँ पनि हाम्रो पार्टीले हार खानु पर्यो यस क्षेत्रमा हारोनुको मुख्य कारण हाम्रो पार्टीभित्रको अन्तर्विरोध नै थियो मलाई अहिले के लाग्छ भने त्यो क्षेत्र केदारनाथ खनालको क्षेत्र थियो पार्टीले केदारनाथ खनाललाई उम्मेदवारी दिएको भए अवश्य पनि उहाँले जित्नुहुन्थ्यो केन्द्रले त्यति बेला बुद्धि नपुर्याएकै हो अर्कातिर केदारनाथ के खनालबाट पनि निर्वाचनमा इमान्दारी नदेखाएर अन्तर्गात भएको चर्चा सुनिन्थ्यो पछि केदारनाथ खनाल पार्टी छोडी पञ्च हुनुभयो र पाटनको मेजिस्ट्रेट पनि बन्नुभयो यस्तै प्रकारले धनकुटामा चुङमाङ घर भएका नरबहादुर कुथुमी र त्यसै क्षेत्रका चर्चित व्यक्तित्व हुनुहुन्थ्यो मैले धनकुटा चुङमाङमा वहाको घरमा पार्टी कक्षा चलाएको थिएँ वहाकी श्रीमती अत्यन्त सहृदय हुनुहुन्थ्यो बाटोमा खाजा खानुहोला भनेर मकै र भटमास फुटेर झोलामा हालिदिनुहुन्थ्यो पार्टीले नरबहादुर कुटुम्बीलाई टिकट नदिएर काठमाडौँमा अध्ययन गरिरहेका विद्यार्थी नेता भरतराज जोशीलाई टिकट दियो यसरी केन्द्रको गलत निर्णयले विजय पाउने निश्चित भएको क्षेत्रमा पनि हार खानु पर्यो दुई हजार पन्ध्र सालको निर्वाचनमा नेपाली काङ्ग्रेसले दुईटै बहुमत ल्याउन सफल भयो कुल 109 सय नौ क्षेत्रमध्ये नेपाली काङ्ग्रेसले एक सय आठ अर्थात् उनासय एक प्रतिशत क्षेत्रमा आफ्ना उम्मेद्वार उठाएको थियो निर्वाचनमा कसैको कुल सत्र लाख एकानब्बे हजार तिन नेपाली काङ्ग्रेसले छ लाख छैसठी मत प्राप्त गरी निर्वाचनमा चौरात्तर सिट प्राप्त गरेको थियो नेपालभरबाट सडतिस प्रतिशत मत पाउने नेपाली काङ्ग्रेसको प्रतिनिधि सभा सदस्य सङ्ख्यामा सतसठी प्रतिशत बाहुल्य रह्यो गोर्खा परिषदले उन्नाइस स्थानमा जितेकाले प्रमुख प्रतिपक्षी बन्यो र यस दलका नेता भरत शमशेर विपक्षी दलका नेता भए नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनमा कुल निर्वाचन क्षेत्रमध्ये त्रिचालिस प्रतिशत स्थान अर्थात् सत्तालिसवटा निर्वाचन क्षेत्रमा उम्मेद्वार खडा गरेको थियो सत्तालिसजना कम्युनिस्ट उम्मेद्वारले कुल एक लाख मत प्राप्त गरे नेपाल कम्युनिस्ट पार्टी चार स्थानमा विजयी भयो दस स्थानमा दोस्रो स्थान प्राप्त भयो मुलुकभरबाट सात दशमलव दुई प्रतिशत मत प्राप्त गर्ने हाम्रो पार्टीले प्रतिनिधि सभामा तीन सिट मात्र प्राप्त गर्न सक्यो निर्वाचन क्षेत्र नम्बर तीन पाटनबाट तुलसीलाल अमात्य रौतहट निर्वाचन क्षेत्र नम्बर उनापचासबाट शेखरमान पचासबाट हरदाल महतो र पाल्पा निर्वाचन क्षेत्र नम्बर चौरानब्बेबाट कमल राज वेग्मीले जित्नुभयो निर्वाचन क्षेत्र नम्बर एक काठमाडौँबाट पुष्पलाल उठ्नु भएको थियो त्यस क्षेत्रमा गणेशमान सिंह काङ्ग्रेसका तर्फबाट उम्मेद्वार हुनुहुन्थ्यो <laughs> <laughs> निर्वाचनमा गणेशमानजीले दस हजार नौ मत प्राप्त गरी विजयी हुनुभयो पुष्पलालले सात हजार मत पाउनुभयो निर्वाचन क्षेत्र नम्बर 93 पालपामा उठेका महामन्त्री केशरजङ राईमाझीले केवल तीन हजार छ मत पाए उनी कांग्रेस राष्ट्रवादी गोर्खा परिषद र संयुक्त प्रजातन्त्र पार्टीका उम्मेद्वारहरू पछिको चौथो स्थानमा पुगे संसदीय निर्वाचनका समयमा मनमोहन अधिकारी चीनमा उपचार गराउँदै हुनुहुन्थ्यो दुई हजार पन्ध्र सालको निर्वाचन परिणाम नेपाली कांग्रेसले सोचे भन्दा पनि अप्रत्याशित थियो नेपाली कांग्रेसले त्यसरी अत्यधिक मत ल्याउरा र नेपाल कम्युनिस्ट पार्टीले त्यति मत कम ल्याउला भन्ने कसरी सोचेकै थिएनन् कति ठाउँमा त हामीले जितेको ठाउँमा पनि हारेको दुःख अनुभव गर्नु पर्यो कार्यकर्ताहरू पार्टीको तत्कालीन नेतृत्व र उसले अप्नाएको नीतिप्रति असन्तुष्ट हुनु पनि हामीले हार्नुको एउटा कारण थियो दोस्रो महाधिवेशनपछि केन्द्रमा रायमाझीको नेतृत्व भएकोले देशभरिने पार्टी अस्तव्यस्त थियो जिल्ला जिल्लामा फुट थियो निर्वाचन सञ्चालनका विषयमा पनि केन्द्रीय नीति थिएन आर्थिक समस्या पनि त्यत्तिकै थियो यी विविध कारणले कम्युनिस्ट पार्टीले आफ्नो हैसियतभन्दा निकै कम सिट जित्यो यस निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटीले दुई हजार सोह्र साल असार दस गतिदेखि चौध गतेसम्म जनकपुरमा पार्टीको प्लेनम बोलायो मैले पनि त्यस प्लेनममा प्रतिनिधि भएर भाग लिएको थिएँ डिपी अधिकारीले चुनावको समीक्षा पनि पेस गर्नुभयो त्यसै बेला फ्रान्सको कम्युनिष्ट पार्टीको निम्ता आयो भनेर रा महामन्त्री रायमाजी र रा पुष्पलाल फ्रान्स जान दिल्ली जानुभयो उहाँहरू टिकट आदि के के व्यवस्था नमिनेकाले फ्रान्स जान सक्नु भएन नेताहरू बैठकमा नआउँदा यसले प्लेनमको सुरुमा नै खिन्नता ल्याएको थियो त्यस बैठकमा खासै गम्भीरता नै आएन त्यहाँ उपस्थित हामीले बहस गर्यौँ मलाई अझै पनि त्यस बैठकमा आफूले राखेका कुराको याद आउँछ मैले भनेको थिएँ हाम्रो पार्टीले गम्भीरतापूर्वक सम्पूर्ण पार्टी पङ्क्तिलाई हाँकेको भए र उम्मेदवार उठाउँदा जिल्ला जिल्लामा साथीहरूको राय लिएको भए चुनावमा यस्तो पराजय भोग्नुपर्ने थिएन देशमा भर्खर चुनाव सकिएको छ नेपाली काङ्ग्रेसको संसदमा दुई तिहाई बहुमत छ उसको एकल सरकार छ यस अर्थमा काङ्ग्रेसी सरकारसँग हामी प्रतिपक्षको प्रतिस्पर्धा त हुन्छ नै तर अहिले पनि हाम्रो सङ्घर्षको तारो भने दरबार पुनः उत्थानवादी नै हुनुपर्छ अहिले बनेको संसद कमजोर छ अझै पनि शक्ति दरबारमै रहेको छ हामीले संसदलाई बलियो बोलाउने नारालाई लिएर अगाडि बढ्नुपर्छ तर त्यसबेला मेरो कुरा कसले सुन्ने म त जिल्ला कमिटीको सदस्य मात्र थिएँ मेरा यी कुरालाई हावामा उडाइदिएँ रायमाझीको नियति पार्टीले अझै भोग्नु बाँकी नै थियो डिपी अधिकारीले पेस गरेको समीक्षा प्रतिवेदनमा केही हेरफेर गरी प्लेनमले पारित गर्यो प्लेनमले निर्वाचनमा अन्य पार्टीप्रति उपयुक्त नीति अपनाउन नेपाली काङ्ग्रेसको चरित्रबारे जनतालाई जानकारी गराउन पार्टीभित्र अनुशासन कायम गर्न तथा अर्थको राम्रो व्यवस्था गर्न नसकेकाले निर्वाचनमा सफलता प्राप्त गर्न नसकेको ठहर गर्यो आखिरी दुई सालको निर्वाचनपछि देशमा संसदीय व्यवस्थाको सुरुवात भयो नेपाली काङ्ग्रेसको सरकार बन्यो